आजको सात बजियो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 रत्नगर दुई मेन रोड टाढी पाँच साठी तिन सय एकचालिस ए कुनै बेला हुँदै नर्न मुटुमा मनै मनले गुन्दै थिए म सानो तिमले सुन्दै थिए नमस्कार म लोकगायक तथा सङ्कलक कस्तो पन्त तपाईँ अहिले सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार फुटको पाँच मेगा अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय र यो हो कार्यक्रम अर्पण शुभ साँझ हार देख, हार स्वागत गर्न चाहन्छु अर्को एउटा रमाइलो वसाइली राजु पनि यो साझको बेला एकैछिन भए पनि तपाईँसँग रमाइलो गर्नको लागि हामी उपस्थित भइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका तपाईँले अत्यधिक मन पराउनुभएका चर्चित लोक भाकाहरू तपाईँको माझमा राख्छौँ र तपाईँको तपाई सम्झना तपाईँको आफन्तसम्म पुर्याउँछौँ आज पनि तपाईँसँगै तपाईँको सम्झना साट्नको लागि अर्पण शुभ साँझको यो व्यवसाय लिएर आइसकेका छौँ र तपाईँले यति हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर पनि विश्वको जुन सुनिराख्नु भएको छ अर्पण शुभ साँझको आजको व्यवसायमा मैले विशेष गरी निकै नै मिठा मिठा गीत सङ्गीतहरू तपाईँको माझमा लिएर उपस्थित भएको छु र तपाईँहरू पनि आउन मन लागेको छ सा यो साँझको बेला यिनै लोक भाका सँगै रम्न मन लागेको छ अझ भनौँ हामीसँगै सहयात्रा गर्न मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य र शून्य छपन्न लागि र पहिलो सहभागी साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार सुरुवात निकै नै दुःखदपूर्ण भयो भन्नुपर्छ कोही साथी आउने तर्खरमा हुनुहुन्छ आज अर्पण शुभ साँझको आजको यो सोमबार व्यवसायमा तपाईँ हुनुहुन्छ र तपाईँ गीत सङ्गीत सुन्नुहुन्छ नेपाली लोकगीत सङ्गीत सुन्नुहुन्छ सुन्ने मान्छेलाई पक्कै पनि मनपर्छ र मनपर्ने मान्छेले पक्कै पनि गुनगुनाउनुहुन्छ तपाईँ आजको अर्पण शुभ साँझको यो बसाइमा आउनु हो भने एउटा भाका चाहिँ तपाईँले गुनगुनाउनै पर्छ र यति बेला कोही साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुरमा चाहिँ फेसबुक चलाउँदै बसिराख्नु भएको छ फेसबुक चलाउनलाई समय पनि चाहिँदैन है जति बेला मन लाग्छ त्यति बेला खोलिदिने जति बेला मन लाग्छ त्यति बेला बन्द गरिदिने है ल ठिकै छ धेरै पनि अलिकति ज्ञानवर्धकै ल ठिकै छ अनि आज अर्को सुझको अवसाईमा आउनु भएको छ एउटा गुनगुनाउनु पर्छ एउटा गुनगुनाउनु पर्छ तपाईँले कसैले नभन्नु होला यो मेरो आग्रह छ र तपाईँले पनि भन्न पाउनुहुन्न जुन भागा मन मन भागा गुन दोरी मन मन भागलाई पर्दैन गुनगुनाइदिनु ल ठिकै छ आजलाई श्रृङ्खलाको सोमबारी अब हामी गीत पनि सुन्न पाउँछौँ है त एउटा गीत तयारी गरेर आउनुहोला अब सोमबारी बसाइमा आउँदा चाहिँ आजको सम्झिनुहुन्छ हुन्छ कार्यक्रममा आउनु भयो खुसी लाग्यो अहिले भने बिदा हुन्छ है नमस्कार यति बेला अर्पण सुजको व्यवसायसँगै हुनुहुन्छ तपाईँ मिठा मिठा लोक भाकाहरू आजको कार्यक्रममा मैले तपाईँको लागि लिएर आएको छु र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो पनि तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस राज फोन उठाउनुको लागि निकै नै एकदम तयार भएर बसिराख्नु भएको छ र तपाईँलाई पनि आउन मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र अर्पण शुभ साँझको व्यवसायमा रहेर मिठा मिठा लोक भाकाहरू तपाईँको माझमा राख्छौँ र तपाईँको थकान तपाईँको दिनभरिको कामलाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्नेछौँ र त्यही उदेश्यले नै अर्पण शुभ यो व्यवसाय लिएर हामी हरेक दिन आउने गर्छौँ साँझको सात बज्ने बित्तिकै आउँछौँ करिब करिब सात दिनसम्म आधी घन्टा तपाईँसँगै रहन्छौँ समय त अलिकति थोरै छ तपाईँहरूले तपाईँहरूको गुनासो पनि यही छ तैपनि यो थोरै समयमा पनि तपाईँसँग धेरैभन्दा धेरै रमाइलो गर्न सकौँ यही उद्देश्यले कार्यक्रम अर्पण सुब्बा साँझको व्यवसायमा हामी हरेक दिन रहन्छौँ रैदीवाला बनेको साथी आइ सक्नु भएको छ भन्ने संकेत राजबाट मलाई मिलेको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर नमस्ते कसले नमस्ते गरे मैले आउँछ पर्साटा लिजा हो पर्साबाट लिजा के छ लिजा हालखबर हेलो आफ्नो टेस्ट फाइलमा कस्तो डिस्टर्ब भएको हो कस्तो डिस्टर्ब भएको छ है साइडमा केही पनि छैन त मेरो साइडमा म एक्लै छु त म एक्लै छु त केही पनि छैन ल ठिकै छ हाम्रो राजुले मिलाउन खोज्दै हुनुहुन्छ मिल्दैछ होला कहिले काहीँ यस्तै हुन्छ है लिजा के गर्दै हो अहिले हिजो आज टिचिङ चलिरहेको छ भनेपछि अब त अन्तिम अन्तिम पनि हुन लागिसक्यो क्या राम्रै भाषा ल ठिकै सर्पण शुभ साहसबारी बसाइमा आउनु भएको छ मैले एउटा नियम नै बनाइसकेको छु सोमबारी बसाइमा आएपछि एउटा भाका गुनगुनाउनै पर्छ भनेर तपाईँले भन्नुभयो नियम छ भने म गुनगुनाउँछु भन्दै हुनुहुन्छ है ल हुन्छ लिजा तपाईँलाई मनपर्ने जुन कुनै भाका भए पनि थोरै भए पनि गाउनु पर्दैन गुनगुनाए मात्रै हुन्छ है आसा आशा सुन्दा माया गी मुरा के दिनमा सम्पूर्ण सक्य छको कि छलमा सजाउने कु माया गर्ने मुटुलाई तिसक्यो के दिनमा सम्ि हुदा कि तिम्रे छुटे सेटी साउरा कि सम्पर्किन हुँदा किमले भेटिसक्यौ र कसलाई मिठोसँग गाई दिनुभयो धन्यवाद छ लिजाजी अनि कसलाई सम्झिनु कार्यक्रममा मेरा सम्पूर्ण साथीहरू अनि मेरो दिदी जुड गएर सम्पूर्ण हुन्छ लिजा आउनुभयो खुसी लाग्यो यस्तै सहभागिता रहिरहेको अहिले भन्ने छुटिन्छ है हजुर नमस्कार हा लिजा हुनुहुन्थ्यो यति बेला पर्सदेखि आउनु भएको थियो निकै नै मिठो भाका निकै नै राम्रोसँग गुनगुनाइदिनु भयो तपाईँलाई पनि यस्तै भाका गाउन मन लाग्छ गाउनुहुन्छ लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ भने तपाईँ पनि आउनुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न र शून्य छप्पन्न पाँच यति बेला तपाईँको माझ राख्न चाहन्छु एउटा निकै नै भाका टिका पुन र गोविन्द पङ्गिनीको आवाज रहेको भाका हो यति माया सा पने, ए ती मया साजे तिम्री ती मया साझे तीरा पो तिमलेज बाजे समझ मजुमा तो तिम्रोत पाए ती मया सा तिम्रै लागि भनेर यति माया साझे तिह्र पो तिमले साझसम्म बाजि भनेर तिमले सा तिमीले साथ आजसम्म भएको छ निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै एकनाबाट सुनिराख्नु भएको छ र अर्पण आजको यो सोमबारी व्यवसायमा छौँ हामी र कुराकानी गर्ने कोसिसमा छु र तपाईँलाई मनपर्ने भाका तपाईँले गुनगुनाउनुको लागि यो पनि आग्रह गर्छु स्वागत अजर नमस्कार अजर नमस्कार को घरतिरै बसी बसी अनि खाना खानु भयो कि कृष्णजी किन फोनलाइनमा अलिकति डिस्टर्ब आयो कि जस्तो लागिराखेका छ अर्पण सुब्बाजको व्यवसायसँगै हुनुहुन्छ तपाईँ र तपाईँको माझमा निकै नै मिठा मिठा गीत सङ्गीतहरू आज मैले तपाईँको लागि लिइरहेको छु मात्र तपाईँको लागि तपाईँले मनपर्ने तपाईँले निकै नै मन पराउनु भएको तपाईँलाई अत्यधिक मनपर्ने गीत सङ्गीत आज अर्पण सुब्बाजको व्यवसायमा प्रस्तुत गरिराखेको छु र गीत सङ्गीत सँगै तपाईँ रम्न चाहनुहुन्छ भनेदेखि आफ्नो आफन्तै छ कता हुनु निकै ठुलो सोले चिच्नु भयो त बजार काम के आफ्नो अनियम बनाइदिइसकेको छु थाहा छ तपाईँ आजको अर्पण सुबसामा आउँदाखेरि एउटा मिठो भाका गुनगुनाउनु पर्छ भन्ने नियम बनाएको छु के गर्नुहुन्छ हाम्रो बतनजीले गर्थेन नि ल ठिकै छ त्यति धेरै नभन्नुहोस् ल गीत सङ्गीत मनपर्छ भने गुनगुनाउन पक्कै पनि आइहाल्छ नि आउँदैन र मैते ति यले हो त न मलाई एला ठीकै छ त्यै पनि आज अलिकति बाहिर छु भन्दै हुनुहुन्छ आज मैले हाम्रो बदन जी ला पनि छुट दिए तर घरबाट फोन गर्नु भएको बेलामा गुनगुनाउनु होला यो मेरो आग्रह तपाईलाई है बदन जी आज अनि ककसा समजिनुहुन्छ आज अस्ति त नि मेरो डेरेस तालिकाले है हजुर हजुर लाग्यो सूर्यधारा लाग्यो बराहाहरु लाग्यो र दाइ दिदी त रिजमलेको है हजुर अर्पण होल फ्यामिली अनि मेरो रमेश हजुर माउ डीपिस त आदरसा गर्दिनु सम्पूर्ण माइभेन तथा स्टाफहरु र मलाई गदन अधिक्ति बोल गराइए। हुन्छ कार्यक्रममा आउनुभदन जी खुसी लाग्यो अहिले पनि बिदा हुन्छ है। हस् नमस्कार। ल नमस्कार बदन जी हुनुहुन्छ यति बेला र हरपल शुभसाजको यो सेमारको साथी पनि हुनुहुन्छ रे म उहाँलाई पनि स्वागत गर्छु नमस्कार। नमस्ते। हजुर एकामाटी को बोल्दै हुनुहुन्छ? अ चित्रपुरबाट। चित्रपुरबाट। बिजन बाबु खनाल। बिजन बाबु खनाल के छ बिजन हालखबर? एकदम राम्रो रमाइलो भन्नुपर्छ तपाईँको के छ मेरो पनि एकदम ठिक छ अनि खाना भएको छैन होला होला है खाना भएको छैन म यता कलेजमा साथीहरूसँग हाम्रो एउटा साहित्यिक संस्थाको चाहिँ मिटिङ थियो बैठक भनेपछि अहिले छु अनि साथीहरूसँग बस्दा बस्दै घडी हेरेको अन्तिम अन्तिम पनि भइसक्यो जस्तो लागेर अनि हानेको लागि अलिक एकदम खुसी लाग्यो ठिक छ बिजनजी सोमबारी बसाइमा आउँदाखेरि अब चाहिँ एउटा भागा गुनगुनाउनु पर्छ यो नियम मैले बनाएको छु ओ, खासे खासे है। आगामी प्रयास एक, एक प्रयास आगामी एक सम्झिनु भएन सम्पूर्ण लाग्छ मेरो आन्टीहरू मम्मी ड्याडहरूले अनि सबैजनाले रेडियो सुनिरहनु भएको मामाले परिवारहरूले रेडियो सुनिरहनु भयो मलाई बिजन बाबु खनाल भनेर जो जसले चिन्नुहुन्छ चिन्नुहुन्न उहाँहरू सम्पूर्ण र अहिले यति रेडियो अर्पण ट्युन गरेर बस्नुहुने लाखौँ लाख श्रोताहरूलाई सुनाउन चाहन्छु खुसी लाग्यो नमस्कार इति यो लागिसकेका छ किन हाँसि भएको छ म साथीलाई स्वागत गर्छु नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ मेरो पनि ठिक छ खानपिन भयो कि भा छैन आहा, मेरो पनि भएको छैन अनि हजार शुभ साँझमा आउनु भएको छ सोमबारी मलाई पनि गाउन त आउँदैन हल्का गुनगुनाउने रमाइलो गर्ने मात्रै त हो नि ठिकै छ आज पहिलो पटक तपाईँले थाहा पाउनु भएको छ आगामी श्रृङ्खलामा सोमबारी बसाइमा आउँदा चाहिँ एउटा गीत लिएर आउनुहोला है मेरो आग्रह तपाईँलाई अनि अनि अनि रुभ साँझको योमा यति बेला फेरि पनि हामी अर्को एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ र रा तपाईँबाट बिदा हुन्छौँ पनि अन्तमा छौँ यतिजेलसम्म तपाईँले अर्पण सुब्बा आजको व्यवसायीलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र एन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई धन्यवाद दिन्छु फोन गर्नुहुने तपाईँ सम्पूर्णप्रति प्रयास गर्नुहुने तपाईँप्रति पनि आभार प्रकट गर्छु र अर्पण शुभ साँझको आजको व्यवसायबाट म प्रतीक्षा पनि विदा हुन्छु अन्तमा तपाईँको लागि राख्न चाहन्छु सुन्दर लाग्छ मलाई यो धरती यो निकै नै मिठो भाका मात्र तपाईँको लागि छोड्दै अर्पण शुभ आजको व्यवसायबाट म प्रतीक्षा पनि विदा हुन्छु नमस्कार शुभ सन्ध्या गुडती छौ तिमी मेरै लागि जन्मे कि हौ तिमी तिमी चोरा र सुन्दर लाग्छ मलाई यो धर्ती सानो तिमी नभए मैले कसलाई माया धर्थे होला आभारी छु म तिम्रो जन्मदाता पढ्थे गुडवती छौ तिमी मेरै लागि जन्मे कि हौ तिमी तिमी छौरा सुन्दर लाग्छ मलाई धरते सानो तिमी नभए मैले कसलाई माया गर्थे होला आभारी छोमा तिम्रो जन्मदा त पढे तिम्रो तिमरो जन्मदा दर दे तिम्रो भर दिन माया को तिमी